डटेलधुरामा आधिक योजना निर्माण समस्या विश्लेषण तथा योजना तर्जुमा सम्बन्धी कार्यशाला गोष्ठी शुरू कृषि क्षेत्रको विकास गर्नुपर्नेमा पूर्व मन्त्री एनपी साउदको जोड बैतीका अधिकांश बालबालिका विद्यालय जानबाट वञ्चित सुदूरपश्चिमका उच्च पहाड़ी क्षेत्रको तापक्रम विस्तारै घट्दै विभिन्न व्यापारी केन्द्रहरूमा चिसो यामका लुगा किन्ने ग्राहकहरूको वृद्धि लैङ्गिक हिंसा प्रभावितलाई गुणस्तरीय सेवा प्रदान गर्नका लागि स्वास्थ्य कर्मीलाई तालिम र संविधानको कार्यान्वयनका लागि दलहरू बीच राष्ट्रिय सहमतिको विकल्प नरहेको फोरम लोकतान्त्रिकका अध्यक्ष अलपत्र बैतडीमा जारी विशी कप क्रिकेट प्रतियोगितामा युङ प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेघाट र इन्टरनेटमा रेडियो युनिटी डट कम डट एनबीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म दिलदीपेश देउबा सबैभन्दा केही प्रमुख आवधिग्र जिल्ला योजना निर्माण समस्या विश्लेषण तथा योजना तर्जोमा कार्यशाला गोष्ठी हिजोबाट डलधुरामा शुरू भएको छ पाँच वर्षे योजना निर्माण गर्नका लागि संचालित उक्त गोष्ठीमा बोल्दै सांसद तथा पूर्व एनपी साउदले डलधुरा लगायत सुदूरपश्चिममा कृषि क्षेत्रमा प्रचुर सम्भावना भएकाले कृषि क्षेत्रको विकासमा सबैले ध्यान दिनुपर्नेमा जोर दिनुभएको छ पूर्व साउदले यस क्षेत्रमा रहेका खोला नालाहरूको उचित प्रयोग गरेर यहाँको कृषि प्रणालीलाई विकास गर्नु हिजोबाट श्रुरू भएको तीन दिने गोष्ठी जिल्ला विकास समिति डरेलधराका स्थानीय विकास अधिकारी पुरूषोत्तम ढकालको अध्यक्षतामा संचालन भएको हो कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्व एनपी साउद प्रमुख अतिथि रहनु भएको थियो कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं सांसद नरभान कामी विशिष्ट अतिथि रहनु भएको थियो उक्त गोष्ठीमा जिल्ला स्थित दलका प्रमुख सरकारी कार्यालय तथा गैर सरकारी प्रमुख सुरक्षा निकायका प्रमुख एवं संचारकर्मीको समेत सहभागिता रहेको थियो जिल्ला विकास समिति डरद्राको आयोजनामा सुरु भएको उक्त गोष्ठी नेस्ट कन्सल्टेन्सी काठमाण्डौंले सहजीकरण गरेको छ कार्यक्रममा नेस्ट कन्सल्टेन्सी काठमाण्डौंका टीकाराम भूषालले डरध्राको वस्तुगत विवरण प्रस्तुत गरेको थियो गोष्ठी एघार दिनसम्म सञ्चालन हुने जनाइएको छ पारिवारिक बोझ र जनचेतनाको अभावका कारण जिल्लाका अधिकांश बाल बालिका जानबाट वंचित भएका छन् बुवा रोजगारीका लागि घर बाहिर हुने र आमा काममा व्यस्त हुने भएकाले आफ्ना भाइ हेरचाह आफैले गर्नुपर्ने बाध्यताका कारण जिल्लाका दुई सय चौध बाल बालिका अझै विध्यालय जानबाट वंचित भएको जिल्ला शिक्षा कार्यालय वैतडीका विध्यालय निरीक्षक शंकर दत्त भट्टले बताउनु भएको छ भट्टका अनुसार यस वर्ष जिल्लाका केही गाविसमा गरिएको सर्वेक्षण अनुसार उक्त संख्याका बाल विद्यालयबाट वंचित रहेको फेला परेको विद्यालयमा बाल बालिकाको पहुँच बढाउन नेपाल सरकारले विभिन्न किसिमका कार्यक्रम घरदैलो अभियान छात्रवृत्ति लिटो लगायत सञ्चालन गरिरहेको भए पनि उनीहरू विद्यालयको पहुँच भन्दा अझै बाहिर रहेका हुन् अहिले संकलन गरिएको तथ्याङ्क अनुसार विद्यालय जाने समूहका एक सय बालिका र एक सय विद्यालय जानबाट वञ्चित रहेको उल्लेख गरिएको छ सुदूरपश्चिमका पहाड़ी जिल्लाहरूमा जाड़ो यामको शुरूआत भएसँगै तापक्रम पनि दैनिक जसो ओह्राली झरेको छ सुपका पहाड़ी जिल्लाहरू डरेलधुरा डोटी अछाम बाजुरा जिल्लाका उच्च भेगहरूमा हिजो आज बिहान बेलुका चिसो बढ़िरहेको छ दिउँसो पखको तापक्रम पनि घर्दो अवस्थामा रहेको छ मौसम पूर्वानुमानमा महाशाखाले अघिल्लो हप्ता नै देशभर जाड़ो मौसममा सुरु भइसकेको जानकारी दिएको थियो यसरी दिनहं जसो पहाड़ी क्षेत्रको तापक्रम घट्दै जान थालेपछि विभिन्न व्यापारिक क्षेत्रहरूमा चिसो यामका लागि लुगा कपड़ा किन्नेहरूको भीड़भाड़ लागेको छ डोटी अछाम बाजुरा डरेलधुरा लगायतका जिल्लाहरूमा यति बेला यामका लुगाहरू खपत हुन थालेको व्यापारीहरूले बताएका छन् कैलालीको सेती अञ्चल अस्पतालमा लैंगिक हिंसा प्रभावितलाई गुणस्तरीय सेवा प्रदान गर्नका लागि स्वास्थ्य कर्मीहरूलाई तालिम दिन शुरू गरिएको छ जाइपाईगो र यूएनएफ नामक संस्थाको सहयोगमा लैंगिक हिंसा प्रभावित महिलाहरूलाई गुणस्तरीय सेवा प्रदान गर्नका लागि स्वास्थ्य तालिम दिन शुरू गरिएको हो नेपालमा लैङ्गिक हिंसामा पर्ने महिलाहरूको संख्या बढ़दै गइरहेको विभिन्न सरकारी तथा गैर कार्यालयहरूले तथ्याङ्क देखाउने गरेको भए पनि पीड़ित भएपछि उनीहरूले सहज रूममा सेवा पाउने बारे सुदूरपश्चिममा कुनै पहल हुन सकेको थिएन त्यसैले सुदूरपश्चिममै पहिलो पटक शुरू भएको तालिमले लैंगिक हिंसामा परेका महिलाले सहज रूममा सेवा पाउनुका साथै महिला सशक्तिकरणमा समेत टेवा पुग्ने विश्वास लिएको छ लैंगिक हिंसा पीड़ित महिलाहरूले सहज रूममा सेवा पाउन नसकेको गुनासो बढ़िरहेका बेला कैलालीको सेती अञ्चल अस्पतालमा लैंगिक हिंसा प्रभावितलाई गुणस्तरीय सेवा प्रदान गर्नका लागि जाई पाइगो र युएनएफए यूएनएफपीए नामक संस्थाको सहयोगमा स्वास्थ्य कर्मीहरूलाई तालिम दिन सुरु गरिएको छ तपाईँ अहिले फ्रिक्वेन्सीले से इन्टरनेटमा रेडियो संविधानको कार्यान्वयनका लागि दलहरूबीच राष्ट्रिय सहमतिको विकल्प नरहेको मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छेदारले बताउनु भएको छ कैलालीको धनगढ़ीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सबै दलहरू मिलेर संविधान कार्यान्वयनको कार्यभार उठाउनु पर्नेमा दिनुभएको छ यस्तै उहाँले कैलालीको टिकापुर घटनाको सत्य छानबिन गरिन्छ घटनाका दोषीलाई कार्यवाही र निर्दोषलाई रिहा गर्नुपर्ने बताउनु भएको छ एक फरक प्रसंगमा बोल्दै नेता गच्छेदालले ठूला तीन पार्टी नेपाली कांग्रेस नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एकलौटी रूमा लोकमान सिंह कार्की महाअभियोगको प्रस्ताव दर्ता गरिएको आरोप समेत लगाउनु छ अध्यक्ष गच्छेदालले अरू पार्टीहरूसँग सल्लाह नै नगरी महाअभियोग प्रस्ताव दर्ता गरिएको प्रति स्वयं केही नेता समेत रुष्ट रहेको बताउनु छ बैतड़ी में दुई वर्ष अघि शुरू अंतरराष्ट्रीय स्तर को क्रिकेट रंगशाला निर्माण कार्य अलपत्र पड़े राष्ट्रीय खेलकूद परिषद निर्माण कार्य संलग्न ठेकेदार बीच का कोव काम अरे करीब एघार कर सहित बैतड़ी सदरमुकाम नजीक सुंदर खाली सं स्टेडियमको निर्माण एक वर्ष अघि रोकिएको छ डेढ दशक अघिबाट क्रिकेटको शुरूआत भएसँगै बैतडीको सुन्दरखालीमा क्रिकेट फिल्ड निर्माण गरिएको थियो यही फिल्डमा अभ्यास गर्दा गर्दै गर्द राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा महत्वपूर्ण योगदान पुर्याइएको बैतडीमा हाल आएर खेल मैदानको नै अभाव भएको क्रिकेट एसोसिएशन नेपालका अध्यक्ष चतुर चन्दले बताउनु छ कंचनपुरको सदरमुका महेन्द्रनगरमा करेन्ट लागेर कैलालीका सुनिल चौधरीको ज्यान गएको छ कैलाली थापापुर छ ला का चौविस वर्षे सुनिल चौधरी आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरको निर्माणीन भवन छेउमा रहेको खाल्डोबाट पानी झिक्ने क्रममा चौधरीलाई करेन्ट लागेको महेन्द्रनगरका प्रहरी निरीक्षक चन्दले बताउनु छ चौधरीले मोटर चलाएको र मोटरले पानी नफालेपछि स्विच बन्द नगरिकनै पानीमा रहेको मोटर झिक्न खोज्दा करेन्ट लागेको प्रहरी निरीक्षक चन्द्रले बताउनु भयो करेन्ट लागेर घाइते हुनुभएका चौधरीको उपचारका लागि महाकाली अञ्चल अस्पतालमा लैजाँदै गर्दा ज्यान गएको हो बैतीका एक सय पचासजना बाल बालिकामा कड़ा कुपोषण देखिएको छ कडा शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम संचालनमा आएको तीन महिनामा एक सय अड़चालिस सा बाल कड़ा कुपोषण देखिएको हो छ महिनादेखि उनासाठी महिनासम्मका बाल कुपोषणको स्थितिका बारेमा जानकारी लिएको कडा शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमका जिल्ला संयोजक प्रदीप पराजुलीले जानकारी दिनुभयो गरिबी निवारण कोषले देशभरिका विभिन्न बत्तीसवटा जिल्लामा आफ्नो कार्यक्रम संचालन गर्नका लागि साझेदार संस्थाहरू छनौट गरेको छ यसअघि ती जिल्लामा कार्यक्रम संचालन भइरहेको भए पनि साझेदार संस्थाहरूको संख्या कम गर्ने उद्देश्य सहित गत साउनमा साझेदार संस्थाको छनौटका लागि कोषले प्रस्ताव आह्वान गरेको थियो सुदूरपश्चिमका स्वात पहाड़ी जिल्ला सहित बत्तीस जिल्लामा साझेदार संस्था छनौट गरिएको कोषले जनाएको छ यसअघि बैतडीमा एघारवटा साझेदार संस्था मार्फत काम गर्दैआएको कोषले अब सातवटा साझेदार संस्थाहरूलाई छनौट गरिएको गरीबी निवारण कोषका बैतडीका कार्य प्रबन्धक रमेश अवस्थीले जानकारी दिनुभएको छ यस्तै बझाङमा सात डरेलधुरामा चार बाजुरामा तीन अछाममा आठ डोटीमा चारवटा संस्थालाई कोषले साझेदार संस्थाको रूपमा छनोट गरेको छ सुद्रपश्चिम को जिल्ला जिला डरलध्र पुग्ने पर्यटक संख्या बढ़ते गई पर्यटक बस्ने सुविधाजनक बास को व्यवस्था भेस डरेधुरा में पुग्ने बाह्य पर्यटक संख्या बढ़े हो सुदूरपश्चिम का अन् पर्यटक स्थल अवलोकन पशी पर्यटक डरेलध्रा आने चाड़पर्व का बेला धार्मिक सांस्कृतिक गतिविधि बड़ी भएकाले यो समय प्राकृतिक दृश्यावलोकन पनि राम्रो हुने भएकाले ढरेलधुरा पर्यटकको रोजाई बन्दै गएको हो पर्यटनका लागि सुदूरपश्चिममा प्रसिद्ध खप्तर क्षेत्र बरिमालिका अपिसैपाल हिमाल प्राकृतिक ताल गुफा ऱ्याफ्टिङका लागि चर्चित पश्चिम सेती र महाकाली नदी आकर्षण मान्ने गरिन्छ <्याग> नेपाली विद्यार्थी गंगा अवस्थी भारतको एउटा प्रसिद्ध विश्वविद्यालयको एमएसीएज मा सर्वोच्च उत्कृष्ट अङ्क ल्याउन सफल भएका छन् कञ्चनपुर पुनर्वास स्थायी घर भएका गंगा दत्त सन् दुई हजार एम एजी एमएसीएजी अध्ययन गर्ने उद्देश्य लिएर भारतीय दूतावासको नेपाल एड फण्ड छात्रवृत्ति छनौट भएर रा राजस्थान जानुभएको थियो भारतको प्रसिद्ध स्वामी केशवानन्द राजस्थान कृषि विद्यालय कलेजबाट अध्ययन गरेर गंगा कलेजकै उत्कृष्ट मात्र नभई विश्वविद्यालयकै सर्वोत्कृष्ट भएर निस्कनु भएको छ स्वामी केशवानन्द राजस्थान विश्वविद्यालयमा टप गर्न सफल भएका गंगा बागवानी विषयमा गोल्ड मेडल प्राप्त गर्नुभएको छ यो मेडल एमएसीजी एजीमा सर्वाधिक अङ्क ल्याएर विश्वविद्यालय टप गर्ने एकजनालाई मात्र प्रदान गर्ने गरिन्छ जुन यसपालि गंगा दत्तले पार्न पार्नुभएको छ स्वामी केशवानन्द रा, राजस्थान कृषि विश्वविद्यालयको चौधौं दीक्षान्त समारोहमा नेपाली विद्यार्थी गंगा दत्ता राजस्थान राज्यका कृषि एवं पशुपालन मन्त्री प्रभु लाल सैनीले गोल्ड मेडल प्रदान गर्नुभएको छ यङ स्टार क्रिकेट क्लब मेलौलीले बैतडीमा जारी बीडीसी कप क्रिकेट प्रतियोगिताको सोह्र संस्करणको उपधि रक्षा गरेको छ मंगलबार सम्पन्न फाइनल खेलमा एनआरवाईसी भट्टालाई उन्नाइस रनले स्त पार्दै मेलौलीले उपाधिमा कप जा हो निगला खेल मैदान देही माण्डमा टस हारेर ब्याटिङको निम्त पाएको मेलौलीले सुनिल छेत्रीको उत्कृष्ट प्रदर्शनले निर्धारित बीस ओभरमा सात विकेटको क्षतिमा दुई रन बनाएको थियो सुनिलले छक्का र पाँच चौकाको मदलले छत्तीस बलमा एघत्तर रन बनाएका थिए यस्तै महेश विष्टले न आउट अठाइस तथा मुकुन्द छेत्रीले बाह्र रन जोड़ेका थिए एनआरवाईसी कामचन्द र मदन चन्दले समान तीन तीन विकेट हात पारेका थिए दुई सय एक रनको विजय लक्ष्यका साथ मैदान उत्रिएको एनआरवाईसीले सूरज बोहराको सर्वाधिक तेत्तीस तथा नरेश चन्दको तीस रनको मदतले बीस ओभर पूरै खेलेर सात विकेट गुमाउँदै एक रन मात्र जोड्न सकेको थियो मेलौलीका संजय विष्टले दुई तथा मघेश दयाल र विरेन्द्र नेगीले समान एक एक विकेट हात पारेका थिएन खेलमा व्यक्तिगत एकहत्तर रन बनाइएका मेलौलीका सुनिल छेत्री म्यान अफ द फाइनल घोषित भएका थिए मेलौलीले उपाधिसँगै पच्चिस हजार ट्रफी र प्रमाण पत्र हात पारेको छ भने द्वितीय भएको एनआरवाईसीले पन्ध्र हजार नगद ट्रफी र प्रमाण पत्रमा चित्त बुझाएको छ अब सडक तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस सा समय चौबिस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसंग सम्बन्धित कुनै पनि घटना तथा दुर्घटनाहरू नभएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अतर्यले जनाएको छ <प्राथा> अब आज दिनभरिको मौसमी पूर्वानुमान आज दिउँसो देशभरिको मौसम सामान्यतया सपार हुने जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ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 बैतरी का अधिकांश बाल बालिक विद्यालय जाना वंचित सुदूरपश्चिम का उच्च पहाड़ी क्षेत्र को तापक्रम विस्तार विभिन्न व्यापारी केन्द्र चीसो याम का लुगा किन्ने ग्राहक लैंगिक हिंसा प्रभावित गुणस्तरीय सेवा प्रदान कर स्वास्थ्यकर्मी तालीम संविधान को कार्यान्वयन का सहमति को विकल्प नरकों फोरम लोकतांत्रिक अध्यक्ष गच्छार भनाई र ठेकेदारलाई राखी पहको लापरवाहीले क्रिकेट मैदान अलपत्र बैतडीमा जारी च्याम्पियन। समाचार र ल